साहित्यर्जक को सम्मान सुस्वाधीन मुक्त कार्यक्रम घिटी घिटी सास चल्दा पनि बर पिपल ढल्दा पनि जिउँदैछौ मन्दिर एउटा तर भक्त हजारौंमा भएपछि भगवान रूपी ढुङ्गाहरूले चल्दा पनि जिउदैछ सम्बन्धको बर ढल्दा पनि जिउँदैछौ मधुर सुंदर मुक्तक तन को गहकी प्रयास रेडियो साता को बिहार रेडियो अर्पण एक सौ चार थोप्लो पांच मेगा हर्ष में स्वतंत्र भाई एक अर्न पसे पी भूल रे संसार स्वतंत्र भाई एक अर् को मन भुल्छन् रे संसारलाई पनि माया बसेपछि मनको मात्र कुरा हुन्छ हुन्न हर हिसाब मनको मात्र कुरा हुन्छ हुन्न हर हिसाब पिरतीको डोरीले दुई मनलाई कसेपछि पिरतीको डोरीले दुई मनलाई कसेपछि स्वतन्त्र भई एकअर्काको मनमा पसेपछि भुल्छन् रे संसारलाई पनि माया बसेपछि हो फेरो राष्ट्र कवि माधव घिमिरेको शब्द नारायण राईमाझीको सपना श्रीको आवाजले गुन्जिरहेको स्वर सँगै नमस्कार अनि रात्रिकालीन अभिवादन कार्यक्रम मुक्त मधुरिमा दर्पण पारेका आत्मीय मित्र विष्णु र मु तपाईँकै हर्षा अनि विश्व रामु आचार्य मित्र साताको बिहिबार बेलुकी पाउने नौ बजेको बिबिसी नेपाली सेवाको समाचार पछि करिब करिब राति दस बजेसम्मको बसाई बस्नका लागि हामी कार्यक्रम मुक्त मधुरिमाको व्यवसायीलाई लिएर उपस्थित हुने गर्दछौ तपाईँ यति बेला अर्पण सबैका लागि सनहीका लागि रेडियो अर्पण एक सय चार थुप्रो भएको छ सा, साथमा विश्वको जुनसुकै कुनामा रहेर रह पनि डब्लु रेडियो मार्फत मिलाइदिनुहुने रेडियो अर्पण एक सय चार पाँच मेगा छ त्यस्तै छ रामेछापका राम शरण श्रेष्ठ भक्तिपुरका मोहन बिहानी अनि गाउँ शहरी दनै गाउँ लमजुङकाशिष दाई धन्यवाद दिन चाहन्छु तपाईँ कार्यक्रम मुक्तक मधुरिमालाई माया गरिदिनुहुन्छ मुक्तक मधुरिमा सँगै रहिदिनुहुन्छ यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु सुरुवातमै र कार्यक्रममा तपाईँ मुक्तक पठाउन चाहनुहुन्छ भने डब्लु डब्लु डब्लु डट फेसबुक डट कम स्ल्यास मुक्तक मधुरिमा टाइप गरेर मुक्तक मधुरिमाको आधिकारिक फेसबुक पेजलाई तपाईँ प्राप्त गर्न सक्नुहुन्छ र त्यो पेजमा हामीले मुक्तक पठाउनका लागि तपाईँको लागि लिङ्क राखिदिएका छौँ स्ट्याटस राखिदिएका छौँ त्यसैमा तपाईँले कमेन्ट बक्समा गएर मुक्तक पोस्ट गर्नुपर्ने हुन्छ यो जानकारी मैले यहाँनिर तपाईँको लागि अगाडि बढाएँ ढिला नगरिकन मुक्तकको बसाइँतिर म लाग्दैछु मुक्तक वाचनतर्फ लाग्दैछु र सुरुवातमा एउटा जानकारी यहाँनिर मैले जोड्न चाहेँ अरूको मुक्तकलाई आफ्नो नाममा नपठाइदिनुहोला मित्रहरू पूजन लामिछानेले रत्नगर तिन टाढीबाट एउटा मुक्तक पठाउनु भएको छ तर त्यो मुक्तक, मुक्तक केुङ्गा चार अर्घा मित्र प्रकाश खनालको भोलि बिहानै बजारमा अखबार आउनेछ खोजेर पढ्नु कतै मेरो अनुहार आउनेछ कठैवरा उमरेछ प्रेमिकाले धोका दिएर गृह पृष्ठमा यही नै समाचार आउनेछ प्रकाश खनालले लेख्नुभएको यस मुक्तकलाई तपाईँले आफ्नो नाममा पठाउनु भएको छ पूजनजी कृपया यस्तो काम नगरिदिनुहोला यो आग्रह मुक्तक मधुरिमाको र आगामी दिनमा आफ्नो मुक्तक पठाउनुहोस् या अरूको मुक्तक पठाउनुहुन्छ भने अरूकै नाम सावार गरेर पठाइदिनुहोस् यो आग्रह तकलाई अगाडि बढाउन चाहन्छु केरुङ्गाहरूको खाची हाल भुटवलबाट प्रकाश खानाले पठाउनु भएको मुक्तकबाट म कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु भिडभाड होला तिमीलाई बधाई दिनेहरूको दिने बरसँगै मण्डपमा टीका लगाइदिनेहरूको मान्छे जति उता साँच्चै यता मरे मा। मान्छे जति उता साँच्चै यता मरे भने म अभाव होला मेरो मुर्दा जलाइदिनेहरूको अभाव होला मेरो मुर्दा जलाइदिनेहरूको बरसँगै मण्डप माटिका लगाइदिनेहरूको भिडभाड होला तिमुलाई बधाई दिने सुन्दर मुक्त धन्यवाद प्रकाश खना यो साथको लागि मुना धादिङबाट लेख्नुहुन्छ दुई छाक के हो टार्नेलाई सोधिएर दुई छाक के हो टानेक्श काने लोधी हेर गरीबी पीड़ा कस्तो भराबी को पीड़ा कस्तो भरा भोक भोक आत्मा मैं सोधी हेर भोक भोक आत्मा मैंने लोधी हेर दुई छाक के हो टाने लोधी हेरा धन्यवाद मुना राणा मगरलाई सात को लगे हाल, जुन दिन गुलाबको फुल दिएकी थियौ जुन दिन गुलाबको फुल दिएकी थियौ तिम्रै हुन्छु भन्ने कबूल कि हो मतेही त्यही उपहारको कुरा गर्दैछु हो कुरा गर म त्यही उपहारको कुरा गर्दैछु नयनभरि आसुको मूल दिएकी थियौ नयनभरि आँसुको मूल दिएकी थियौँ तिम्रै हुन्छु भन्ने कि जुन दिन गुलाबको फुल दिएकी थियौम भगवानको भक्ति हेरा। भगवान हे के हुन्छ शरण हेर आत्मा खुसी मिल्छ आत्मा खुसी सबैलाई उत्साह छ उत्साह भगवान् भक्ति गरिन्यवाद श्रीकान्त कृष्ण साउद झरनाली हाल मुबई भारतबाट मादल बजाउने शोभाइमान खोज्दैछु मादल बजाउने शोभाइमान खरी खोज्दैछु फाटेको मन सिलाउने एउटा परि खोज्दैछु भन्नुहुन्छ आमाले छोरा अब बिहे गर्नु पर्छ भन्नुहुन्छ <पन्नों> आमाले छोरा अब बिहे गर्नुपर्छ मेरी आमालाई मनपर्ने एक बढी खोज्दैछु मेरी आमालाई मनपर्ने एक बढी खोज्दैछु मादल बजाउने शोभाइमान खरि खोज्दैछु धन्यवाद कृष्ण साउथ झर्नालाई यो साथको लागि समीप शिशिर सहयात्री लेख्नुहुन्छ कपिल वस्तुबाट आखभरी तिमी आउ कि आखिरी तिमी आन घरी घता भेट हूँ तिमी एक आखर बोल दिन भेट हूँ तिमी एक आखर बोल दिन सपनी मिलन का गीत गाउसौ कि नपनीमा मिलन का गीत गाउसौ किमी आन घरी घरी मलाई प्रश्न कस धन्यीपिशिर सहयात्री पोखरे समझना आंसू लेनौलो एक बिहानी लीएर जु मम भूमि छोड़े अब जु मम भूमि छोड़े आज महदानी लिये म राहदानी लिएर रा, सुनौलो एक बिहानी लिएर आँसुले भिजेको सिरानी लिएर धन्यवाद पोखरेल सम्झनालाई साथ सा। यो साथको लागि विश्वास लामा क्यानाडाबाट लेख्नुहुन्छ कसैको लागि म खास पनि हुनसक्छु कसैको लागि म खास पनि हुनसक्छु उदाएर टाढा पुर्याउने बतास पनि हुनसक्छु यो विश्वास खुसी छ भनेर ढुक्क नहुनुहोस् यो विश्वास खुसी छ भनेर ढुक्क नहुनुहोस् कहिलेकाहीँ म उदास पनि हुन सक्छु कहिलेकाहीँ म उदास पनि हुन सक्छु उडाएर टाढा पुर्याउने म तास पनि हुनसक्छु कसैको लागि म खास पनि हुन सक्छु धन्यवाद विश्वास ला उनान्सय प्रतिशत निर्दोष आँसु राज अधिकारी स्याङजा हाल भारतबाट लेख्नुहुन्छ भो चाहिँदैन तिम्रो साथ परै बस सानो भो चाहिँदैन तिम्रो साथ परै बस सानो भेट्न आउनु पर्दैन घरै बस सानो धाक देखाउँछौ सम्पत्तिको साथै लिई मर्नु धाक देखाउँछौ सम्पत्तिको साथै लिई मर्नु मलाई मेरै गाउँ प्यारो सहरै बस सानो मलाई मेरै गाउँ प्यारो सहरै बस सानो भो चाहिँदैन तिम्रो साथ परै बस सानो अविश्वास पैदा भइसकेपछि दुई मनहरू एक ठाउँमा बस्न नरुचाएका भाव धन्यवाद उनान्से प्रतिशत निर्दोष आँसु राज अधिकारीलाई यो साथको लागि परशुराम कार्की मूलपानी दुई भोजपुरबाट लेख्नुहुन्छ यो मुटु यो मन तिम्रै पर्खाइमा यो मुटु यो मन तिम्रै परखाइमा धड्किन्छ धड्कन तिम्रै पर्खाइमा तिमी आऊ अति राम्रो नआए ठिकै छ तिमी आऊ अति राम्रो न आए छ म काटुला यो जीवन तिम्रै पर्खाइमा म काटुला यो जीवन तिम्रै पर्खाइमा धड्किन्छ धड्कन तिम्रै पर्खाइमा यो मुटु यो मन तिम्रै पर्खाइमा कसैको पर्खाइमा जिन्दगीका पाइलाहरू अगाडि बढेका भावहरू धन्यवाद परशुराम कार्कीलाई यो साथको लागि राई मुकमेन रमेश साउदी अरब बाट सा। लगाई बार बाटो छेक्ने धन्यवाद लगाई बार बाटो छेक्ने धन्यवाद फैलाई झूठ सत्य टेक्ने धन्यवाद ढाके सत्य तथ्य फैलाई झूट यत्र तत्र ढाके सत्य तथ्य फैलाई झूठ यत्र तत्र सत्यूट देखने लाई धन्यवाद सत्यकूरा सत्य झूठ फैलाई धन्यवाद, धन्यवाद. लगाई बार बाटोक्वाद रायम रमेशन्यवाद को मनोज गिरी छापी लेज गुलमी हाल बुटोवल्ट लेख्ह पटक पटक दुख् मुटु चर्क पटक पटक दुख् मुटु चर्किएको छ बलिन्दारा आँसु रगत दर्किएको छ डुबेको नाउको जस्तै हाल भाछ डुबेको नाउको जस्तै हाल भाछ मुटुको तैरिन खोज्छ झनै पिधमै लर्किएको छ तैरिन खोज्छ झनै पिधमै लर्किएको छ बलिन्धारा आँसु रगत दर्किएको छ धन्यवाद मनोज गिरीलाई साथको लागि निरज बुढा भावुक सल्यान मझका नौहाल मैशियास्ती आमा को मेर मा रोए हिजो अस्त आमा को मेर मा रोए आज अनाश प्रेममा धोका रोए उंग जीवन में उकाली ओहाली संग जीवन में छुट्टी निष्ठुरी मोटुमा रा खेर मुटुमा छुट्टी पी निरी मोटुमा रा खेर रोए हिजो अस्ति आमाको मायाले मान्यवादको लागि पीडा आम फुल्दैन मेरो माया झुटो भनी गाउँ गाउँ डुल्दै छिन धोका दि चोखो मायालाई लत्त्या मायालाई लत्याई हिँड्दा उत बेमानीलाई यो साथको लागि सुन्दर शेर्पा बिन्दास रुघा दुई घनखोला रुकुम हाल भारतबाट लेख्नुहुन्छ हरेक रात काटेर आउने बिहानी उस्तै छ हरेक रात काटेर आउने बिहानी उस्तै छ भिज्दै सुक्दै गरेको सिरानी उस्तै छ सोध्नेहरूलाई खै के सोध्नेहरूलाई खै के सुनाउ नयाँ मेरो त दुःखको खानी उस्तै छ मेरो त दुःखको खानी उस्तै छ भिज्दै र सुक्दै गरेको सिरानी उस्तै छ धन्यवाद सुन्दर शेर्पाई साथको लागि विक्रम भण्डारी रुद्रपुर आठ रूपन्देही हाल मलेसियाबाट लेख्नुहुन्छ आशा लिएर जीवन स्तरमा बदलाव हुने विश्वास लिएर टाढिएको छु घर परिवार जन्मभूमि छोडेर छु घर परिवार सामना सुखको तीडा लिएर अनि केही आश लिएर जीवन स्तरमा बदलाव हुने विश्वास लिएर धन्यवाद विक्रम भण्डारीलाई यो साथको लागि अनुज खड्का मन मान्छे पर्साद चितवनबाट धेरै दिनपछि फर्केर आएको छु मुक्त मथुरिमाको व्यवसायमा भनेर लेख्नुहुन्छ ऊ पठाउँछ याद घरि याद घरी घरी पठाउँछे अनि सम्झना यो मुटु म सक्दिनँ सहन उसले दिएका चोटहरू म सक्दिनँ सहना उसले दिएका चोटहरू तरौ भने सधैँ उसै गरी, भने गरी अनि सम्झना यो मुटु ऊ पठाउँसे याद घरी घरी पठाउँछ धन्यवाद अनुज खड्कालाई केसिंह खासु मगर गुलमी बलिथुम नौ हाल भारतबाट तिम्रै यादमा रुँदैछु एक्लै भएर तिम्रै यादमा रुँदैछु एक्लै भएर आँसुले मुख धुँदैछु एक्लै भएर बाँच्ने रहर धेरै थियो मेरो पनि बाँच्ने रहर धेरै थियो मेरो पनि स्वर्गीय आवास हुँदैछु एक्लै भएर स्वर्गीय आवास हुँदैछु एक्लै भएर आँसुले मुख धुँदैछु एक्लै भएर जिन्दगी एक्लै गुजार्दाखेरि आँसुको सागरमा डुबेका भावहरू मुक्तक मार्फत कियर सिंह खासु मगरलाई धन्यवाद छ आचार्य हाल प्यासी हुमा पानी बनिआ तिमी जवानीको भोक दिवानी बनिआ तिमी थाहा छैन होला मेरो मुटु मुठुभित्र सिंहासन छ थाहा छैन होला मेरो मुठुभित्र सिंहासन छ ढुकढुकीमा राज गर्ने रानी बनी आऊ तिमी ढुकढुकीमा राज गर्ने रानी बनी आऊ तिमी तिर्खाएको प्यासी हुँ पानी बनि आऊ तिमी धन्यवाद रामचन्द्र आचार्यलाई तिलक निष्कर्ष रत्नगर सातबाट लुकाउन खोज्थ्यो ऊ लुकाउन सकेन लुकाउन खोज्थ्यो ऊ लुकाउन सकेन आँसुले भिजेको गाला सुकाउन सकेन दौलतको तराजुमा माया जोखिए पछि दौलतको तराजुमा माया जोखिएको स्वाभिमान झुकाउन सकेन पिरतीको स्वाभिमान झुकाउन सकेन लुकाउन खोज थियो लुकाउन सकेन लुकाउन खोज काउ नखो आसु नखस को है ना के गनु दस भए खोज्दा पनि आसु नै कृष्ण सिंह पेलाको शब्दमा तिलक सिंह पेलाको संगीत अनि आवाजमा गुन्जिरहेको यसै सुमधुर साङ्गीतिक स्वरसँगै तपाईँलाई फेरि पनि स्वागत छ मित्र तपाईँ यति बेला तपाईँकै प्रिय रेडियो स्टेशन रेडियो अर्पण एक सय चार थोप्लो सुनिरहनु भएको छ र यो रात्रिकालीन प्रहरमा तपाईका तपाईँका मुक्तकहरूलाई नै हामीले कार्यक्रममा स्थान दिइरहेका छौँ यो क्रमलाई फेरि पनि अगाडि बढाउन चाहन्छु मोहन पुनले माझ नौ सल्यान हाल दुहा कतार मरूभूमिबाट लेख्नु भएको यो मुक्तबाट मैले रुनु परे पनि तिम्रो सुन्दर संसार होस् मैले रुन पे तिम्रो सुंदर संसार होसारोस् कि मयानी घर बार हो तिमले कहूं इसी जीती रहो तिमले कहून इसी जीती रहन मैं हार जित्व तिम्रो जीत हाहाकार हो मैं हार जित्व तिम्रो जीत हाहाकार हो संसार यो होयानी घर बार हो धन्यवाद अभागी मोहन पुनलाई कुमार महाराजी चिन्तन पोखरी आठ खोटान साउनको झरीसँग रुज्दै हो साउनको झरीसँग रुजदै होलिन आमा आज मेलापातको दुःखहरू फेरि बुझ्दै होलिन आमा आज साथ छैन छोराहरु सबै परदेशी साथ छैनन् छोराहरू सबै परदेशी दुःख साँट्दै देउता पुज्दै होन् आमा आज दुःख साँट्दै देउता पुज्दै होन आमाआज साउनको झरीसँग रुच्दै होलिन् आमा आज पक्कै पनि आज देखि, झरी पनि परिरहेको छ र साउन महिना सकिने लागेको यो क्रममा झरी एकदमैसँग परिरहेको छ अझ भनौँ ठुलै पानी नै परिरहेको छ मुक्तकले पनि साउनको झरीमा आफ्नो आमा कतै चिन्ता यो रुज्दै कुमार महाराजी चिन्तनलाई हरियाली उजाड छाएर चरीको गास हरायो प्राण सबैको एउटै हो सजिलो हुन्न त्याग्न प्राण सबैको एउटै हो सजिलो हुन्न त्याग्न हँसाई कसैलाई रुवाई चरीको सास हरायो हँसाई कसैलाई रुवाई चरीको सास हरायो वन जङ्गल डढेलो लागेर चरीको बास हरायो हँसाई कसैलाई रुवाई चरीको सास हरायो समसमा सजिलो स्मुक्तको लागि प्रकाश च्याङलाई धन्यवाद छ मन कुमार लिम्बू नमस्कार चोलुङ युवा मिडिया ग्रुप रनी गाउँ हाल मलेसियाबाट लेख्नुहुन्छ त्यो कालो गाजलमा सजिन्छौ कति त्यो कालो गाजलमा सजिन्छौ कति सोच्छ तिम्रो मन हिमको पानी जति बुझ्दैनन् यहाँ नाट्य खेल कतै पनि बुझ्दैनन् यहाँ नाट्य खेल कतै पनि विडम्बना चल्छ यसै जीवनको गति विडम्बना चल्छ यसै जीवनको गति सोच्छ तिम्रो मनकोमार मन लिम्बूलाई हाल दक्षिण कोरियामा जुन दिन तिमलाई मेरो विश्वास नहुन सक्छ त्यो दिन मेरो पनि त सास नहुन सक्छ तिम्रो बिहे र मेरो मृत्यु एकै दिन पर्यो भने तिम्रो बिहे र मेरो मृत्यु एकै दिन पर्यो भने तिम्रो विवाहको रौनक खास नहुन सक्छ तिम्रो विवाहको रौनक खास नहुन सक्छ त्यो दिन मेरो पनि त सास नहुन सक्छ धन्यवाद समीर कार्कीलाई यो साथको लागि सेन्टिमेन्टल ब्रो को मुक्त बेला रुवाएर तिमीलाई कुन रहरको कुरा गरौँ रुवाएर तिमीलाई कुन रहरको कुरा गरौँ भत्काएर तिम्रो मुटुकुन सहरको कुरा गरौँ तिमी बिना अपुरो छ अधुरो कथा जस्तै तिमी बिना अपुरो छु अपुरो कथा जस्तै बगाएर तिम्रो आँसु कुन नहरको कुरा गरौँ बगाएर तिम्रो आँसु कुन नहरको कुरा गरौँ रुवाएर तिमीलाई कुन रहरको कुरा गरौँ आफ्नो मनको मान्छेलाई रुहाएर आफ्नो कुनै पनि सपना पुरा गर्न सकिँदैन मित्र तेही कुरालाई इस मुक्तले बोलिरहेको थियो रामप्रसाद पौड्याल भावुक सालकोट पाँच पलैटे सुर्खेतबाट लेख्नुहुन्छ बिना आगो जल्ने पनि यस्तो मुटु नै हुँदो रहेछ बिना आगो जल्ने पनि यस्तो मुटु नै हुँदो रहेछ कहिलेकाहीँ अनायसै आफै भित्र नै रहेछ देखावटी देख्नेले त जे जे भन्न सकन होती देखने लेता जे जे भन्न सकोला साचो मया यता रुदा उता उचो मया छुद छूद रहे कहीं अनायस नुदो रही, रही, रही राम प्रसाद पौड़ लाइन सुमित्र खड्का पर्साद चितवनबाट लेख्नुहुन्छ सधैँ मेरै पछि लाग्छ मलाई माया गर्छु भन्छ सधैँ मेरै लाग्छ मलाई माया गर्छु भन्छ तिम्रो साथ पाइन भने म त जिउँदै मर्छु भन्छ हिजो आज एउटा मान्छे देखाउँदैछ पागलपन हिजो आज एउटा मान्छे देखाउँदैछ पागलपन हातै काटी रगतले मेरो भर्छु भन्छ हातै काटी रगतले मेरो भर्छु भन्छ तिम्रो सात पाइन भने मत जिउँदै मर्छु भन्छ धन्यवाद सुमित्रा खड्कालाई यो साथको लागि अर्जुन भट्टराई झापाका मित्र हुनुहुन्छ हाल दक्षिण कोरियाबाट लेख्नुहुन्छ लड्न परे दुनियाँसँग सँगै लडौंला मर्न परे पनि आखिर सँगै मरौला तिमले मात्र हुन्छ भने के नै र तिमीले मात्र हुन्छ भने के नै र बाहिर बाहिर भेट्नेलाई बहिनी भनौला बाहिर बाहिर भेट्नेलाई बैनी भनौला मर्न परे पनि आखिर सँगै मरौला धन्यवाद यो रमाइलो मुक्तको लागि अर्जुन भट्टराईलाई शिखर पाण्डवको मुक्त कति बेला चोखो माया गरिहेर बल्ल मनस हुन्छ चोखो माया गरिहेर बल्ल मनस हुन्छ बिछोडको वियोगमा कि त मन रुन्छ साँचो माया गर्नेलाई आमाको दोष देखाएर साँचो माया गर्नेलाई आमाको दोष देखाएर बिच नाता तोड्दा उसको जीवन कस्तो हुन्छ बिच नाता तोड्दा उसको जीवन कस्तो हुन्छ चोखो माया गरिहेर बल्ला मनस हुन्छ धन्यवाद शिखर पाण्डवलाई यो साथको लागि बसन्त गौतम विवश बस, मलमचार बागलुङ हाल टाँडीबाट लेख्नुहुन्छ कहिले टोलाउँछु त कहिले रोएर बस्छु कहिले टोलाउँछु त कहिले रोएर बस्छु तिम्रो तस्विर बार बार छोएर बस्छु तिम्रै याद र अतितले गर्दा आजकल तिम्रै याद र अतितले गर्दा आजकल आँसुले दिनरातमुख धोएर बस्छु आँसुले दिनरातमुख धोएर बस्छु तिम्रो तस्विर बार बार छोएर बस्छु कहिले टोलाउँछु त कहिले रोएर बस्छु धन्यवाद बसन्त गौतमलाई यो साथको लागि हस्तवीर वियोगी सिमले रुकुम हाल काठमाडौँबाट लेख्नुहुन्छ भर हुँदैन अनि विश्वास हुँदैन भर हुँदैन अनि विश्वास हुँदैन यहाँ आफ्नै मान्छे पनि खास हुँदैन पत्थरलाई बदल्ने प्रयास नगर्नु पत्थरलाई बदल्ने प्रयास नगर्नु किनकि कदाश हुँदैन किनकि धन्यवादको लागि जयराम रेग्मी नौविषेक धारके धादिङबाट लेख्नुहोस् सुनकोसी थुन्ने गरी ठुलो पैह्रो झरेपछि सुन कोसी थुन्ने गरी ठुलो पैह्रो झरेपछि गाई बस्तु मान्छे सबै एउटै चिहान मरेपछि अझै ओभाएका छैन बचेका यी आँखाहरू अझै ओभाएका छैनन् बचेका यी आँखाहरू प्रकृतिले हामी माथि घातक प्रहार गरेपछि प्रकृतिले हामी घातक प्रहार गरेपछि गाई बस्तु मान्छे सबै एउटै चिहान मरेपछि पहिरोले घरबार गुमाउनु परेका जनधनका क्षति हुनु परेका धेरै मनहरूलाई समेट्ने खालको मुक्त रह्यो सुनको थुन्ने गरी गएको पैह्रो आजसम्म पनि हुन त ज्यान गुमाएकाहरूको ज्यान त फिर्ता आउँदैन तैपनि जिन्दगी बाँच्ने एउटा बाटो भने सरकारले देखाइदियो यही शुभकामना र धन्यवाद जयराम रेग्मीलाई यो साथको लागि सुन्दर राणा मगर चितवन देवीटारबाट लेख्नुहुन्छ दिन दह दिल ड जानेल ड जानेलाई बैमानी जमा कसेर जानेलाई आज पनि खुल्ला छोडेको छु आज पनि खुल्ला छोडेको छु हिजो एकै छिन बसेर जानेलाई हिजो एकैछिन बसेर जानेलाई दिन दहडै दिल डसेर जानेलाई धन्यवाद सुन्दर राणा मगरलाई यो साथको लागि सरोज चौलागाई ईश्वरपुरसाद बैलबाज का मित्र जब यो समाज डामा डोल तब सर प्यारको मानेछ अनि तपाई हामी अनि हेर्नुहोस् तपाई हामले चाहे न चाहे नि प्यार पनि हिरा जस्तै अनमोल हुनेछ प्यार पनि हिरा जस्तै अनमोल हुनेछ तब मात्र यहाँ प्यारको माहोल हुनेछ धन्यवाद सरोज चौलाइलाई यो साथको लागि साहित्य प्रेमी कपिल लामिछाने नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डी दाङ हाल मलेसियाबाट लेख्नुहुन्छ यो तिजमा पाउजु लगाई नाच्छु भन्से यो तीजमा पाउजु लगाई नाच्छु भन्से काली।, काली गीत गाउँदै ताली बजाई नाच्छु भन्से हुनी हो यही सालमा काले मारी मलाई फकाई काली मारी मलाई फकाई, काली गीत ताली बजाई धन्यवाद साहित्य प्रेमी कपिलीछाने लो सुंदर मुक्त को लगी सा विक्रम अर्घाखाँचीबाट लेख्नुहुन्छ विक्रम पाण्डे समान्त डिभर्ना अर्घाखाँचीबाट देख्ने छौ मलाई भगना बसेक देख्ने छौ मलाई भग्ना बसेख देख्ने छौ थाहा छैन कस्तो परिवेश देख्नेछौ म यति मात्र भन्छु तिमी वर्षौपछि फर्कदा म यति मात्र भन्छु तिमी वर्षौपछि फर्कदा हो अवश्य तिमीले मेरो अवशेष देख्ने हो अवश्य तिमीले मेरो अवशेष देख्नेछौ देख्नेछौ मलाई भगना बसेक देख्ने कस्तो विक्रम पाण्डे समानतालाई तेज विमश राईको बेला के छ नेताज्यू सत्ताको खोजीमा हो कि के छ नेताज्यू सत्ताको खोजीमा हो कि महल ठड्याउन भत्ताको खोजीमा हो कि चल्न छाड्यो अरे अचेल हजुरको हैकम यहाँ चल्न छाड्यो अरे अचेल हजुरको हैकम यहाँ प्रेसर बढ्यो निज विवास राईलाई एउटा अन्तिम मुक्त जय देश श्रेष्ठ साङ्गा काभ्रेबाट लेख्नुहुन्छ मनको कुरा चोटिलो भाषा मुक्तक बन्दछ मनको कुरो चोटिलो भाषा मुक्तक बन्दछ सृजना साहित्यले मनको दो सखन्दसा, भनेर ठुलो सुनेर सानो हुँदैन जो कोही भनेर ठुलो सुनेर सानो हुँदैन जो दिएर गरिब पाएर धनी हुँदैन भन्दछ दिएर गरिब पाएर धनी हुँदैन भन्दछ मनको कुरो चोटिलो भाषा मुक्तका भन्दछ धन्यवाद जय देश श्रेष्ठलाई यो साथको लागि मित्र आजको व्यवसायबाट भने हामी विधा माग्ने समयमा आइसकेका छौँ समय घर्किसकेको छ यतिन्जेलसम्म जहाँ रहेर जस्तो सुकै अवस्थामा रहेर पनि हामीलाई सुनेर साथ दिनुभएको छ तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद र प्रविधि कक्षबाट साथ दिने आत्मीय मित्र विष्णुलाई धन्यवाद तपाईँकै मित्र रामुआार्य कार्यक्रम मुक्तक मधुरिमाको यो रात्रिकालीन प्रहारबाट बिदा चाहन्छु नमस्कार शुभरात्रि मिठो निधरीको कामना